द्वितीय सन्दको प्रारम्भमा सुखदेव स्वामीले महाराज परिषेठीका प्रश्नको जिज्ञासाको साधुवाद गर्नु, गर्नु हो त्यसलाई आदरपूर्वक स्वीकार गर्नुभयो महाराज यो हजुरको व्यक्तिगत प्रश्न होइन महाराज परिषेठी यो त हजुरले समस्त समष्टि जीव जगतको प्रश्न राख्नु भएको किनभने हजुरको प्रश्नको सामु हो जसको मृत्यु निकट्छ त्यसले के गर्नुभयो मृत्यु निकट सबैको मृत्यु निकट्छ पशुब मृत्यु जता गरेर मृत्युले दामुख बाघमा लेखिन् पहिला पहिला जङ्गलमा मात्र बाघ बालुको डर हुन्थ्यो हिराको सहर बजारमा गाडीको डर हुन्थ्यो मोटरसाइकलको डर हुन्थ्यो कहाँनिर केले किच्ने हो कहाँनिर आफू घर फसिने हो कहाँ छैन डर एक जानुहुन्न है हामी त्यहाँ काला काला साग के हुन्थ्यो त भन्दा सोख छन् अनि मरिन्छ नि के हुन्थ्यो जता कतै मरिन्छ नै मरिन्छ नि कतिले कथा सुनाउँछन् हजुर एक हप्ताको कुरा हो हाम्रो घरमा अहिले सोख परेन हाम्रो झेठो छोरो बडा लायक थियो पढे लेखेको राम्रो राम्रो सर्भिस पनि भएको थियो सर्भिस जान्छु भनेर गएको श्रेणी चढेर माथि जानुपर्छ अफिस कोठामा पुग्न श्रेणी चढेर माथि गयो अफिस कोठामा आफ्नो टेबलमा आफ्नो ब्याग राख राख उसले अनि कोही के लिन गएछ निहुरेको तिर हरेछ पछि त छैन अरे भन्ने सुन्नु पऱ्यो हामी अहिले सबै सोखमा डुगा छौँ हजुर परिवारमा शोक छ कोही त्यस्ता कर्म त थाहा छ कोही अझ भन्छन् हजुर साङ्गल स्वरूप साह्रै कस्तो गुणी कति ज्ञानी भनेर समय तारिफ गर्थे हामी पनि ढोक्क थियौँ आनन्दित थियौँ कस्तो राम्रो योग्य सन्तान पहिला हो भनेर मिचराले जीवनको सुख अनुभव गर्नै नभए अलमै सेमी मर्नु पर्यो एक दिन बाथरुम गएको स्नान गर्न खोइ के गरौँ कसो गरौँ निकै बेर भयो आएन निस्किँदैन अनि पनि हेर्छौँ निक्लिँदैन ए किन यत्रो बेर लागो भनेर गयो हेर्दाखेरि भित्रबाट चेसकिनी लगाएको थियो घोटामा त्यो खोल्न पनि सकिएन धेरैले पछि होइन अब त्यो नोकरी भएन भनेर त्यसलाई जबरजस्ती दौडा टोटा खोलियो खोलेर हेर्दाखेरि ती चित परिरहेका थियो उस ज्ञान थिएन निर्जीव भएर बनिरहेको थियो र जो त्यसैको सोख पनि हामी सुख मनाइरहेका थियौँ जुठो परेका हाम्रो घरमा अहिले कोही यस्तो पन, को चुनाउ पनि कोही त्यस्तो कसरी मृत्यु टाढा त महाराज सम्पूर्ण जीव मात्रको हजुरको मात्रै केवल होइन सबैको मृत्यु नदिन्छ कुन बेला के हुने दा। दा। हो कसले भन्न सक्थ्यो कसले मुठीमा आफ्ना प्राण लिएर राख्न सक्छ म यति वर्ष बाँच्छु बाँच्छु भनेर को दाबी गर्छ त्यसकारण महाराज हजुरको यो प्रश्न त स्वागतयोग्य प्रश्न हो यस प्रश्नको उत्तरमा जे जे भनिएला त्यो समस्त मानव मात्र प्राणी मात्रको कल्याण त्यसो हुनाले बढी अनि बढी महत्वपूर्ण सुन्नुपर्ने कुरा, कुरा हजुरका यस प्रश्नले ओगटेको छ हजुरले त्यस्तो प्रश्न अहिले भर्खर राख्नु त्यसो हुनाले महाराज हजुरको यस प्रश्नको म स्वागत गर्छु महाराज सुन्नुपर्ने कुरा त कति छन् कति छन् व्यापारको क्षेत्रका सुन्न थाले त्यतै हराइन्छ कृषिको क्षेत्रका सुन्न थाले त्यतै हराइन्छ तपस्यापट्टिका कुरा सुन्न थालो भने त्यतै त्यस्तो ते दुनियाँ अर्कै छ ध्यान समाधि धारणा एक एक चरण साधना त त्यत्तिकै गहन छन् सुनेर नसकिने कुरा खेल्छ तारै भाइले एउटा सडदर्शना एकजना निरक्षर भट्टाचार्यको शास्थ हुन थाल्ने हो भने पढ्दै नपढेको त्यो निरक्षर कालो अक्षर भैँस बराबरहरूले पनि निकै तर्क निकाल्छ आफ्नो क्षेत्रका कहिले गाई दुँदाका अनुभव सुनाउला कोही मचार घिउ निकाल्दाका कुरा सुनाउला खेतीपाती गर्दाका कुरा सुनाउला जे भए पनि मसँग पनि ज्ञान छ भनेर निकै पूर्ति देखाउँछ चढ दर्शनसँग एउटा निरक्षर ब्याहर कुरा गर्न थाल संसारमा सकिने छिने सुनेर सकिने महाराज तर इस जीवन भन्ना का संपूर्ण रूप में सुन्न पड़ने सब भाग बड़ी सुनने पजू का प्रश्न आए कस को मृत्यु निकट जिसको मृत्यु निकट नजदीक आश्न चाहिए एकदम सुन्न पड़ने प्रश्न इसको उत्तर तो महाराज मजूर बताऊु जसमा भारतको सर्वात्मा भगवान् ईश्वर हरि श्रोतव्य कीर्तितव्योस् मन्तव्य स्वेचता भयो जसलाई मरेपछि पनि सधैँका लागि बिर्सिएर जानु नपरोस् त्यस्तो इच्छा छ महाकाल गर्लाई द्रासित गर्ने महाकालको गर्भमा सधैँको लागि याद पनि कसैले नगर्ने गरी हरा हारे जानु नपरोस् भन्ने जसलाई इच्छा छ सदा मरेर पनि मान्छे राख्ने जसलाई इच्छा छ त्यस्तो इच्छा छ भने श्रोत स्मर्तव्य स्मर्त भएन सधैँभरि भगवानको श्रवण गर्नु प्रभुको बारेमा अनि त्यसलाई स्मरण गर्नु निरन्तर त्यसको किर्तन गर्नु प्रभुको नामको हरिका दाताहरू हो यही नै त्यसको एक मात्र उदाहरण गा। महाकाज गायक साधना जुनसुकै पथ होस् कर्म योग होस् ज्ञान योग होस् भक्तियोग होस् पथ जुन सुकै होस् साधनाको मार्ग चाहे त्यो ज्ञान योगी बन्ने साधना पथ होस् तर एउटा कुरा सधैँ ध्यान दिनुभएको सां योगा मनुष्य बनेर एक धरतीमा उदिन पाउनु जति ठुलो पुरुषार्थ हो त्यही भएर त्यसभन्दा हजारौं गुणा ठुलो पुरुषार्थ हो जाने बेलामा पनि प्रभुको नाम जस्तै जानु पाउनु त्यसैको लागि जिन्दगी अरू सबैमा बिताएर मर्ने बेला कसरी प्रभुको नाम आउला भनेर अलिक बेला छँदैदेखि सानै उमेरदेखि प्रभुको दीक्षा लिनु नाम मन्त्र सुन्नु मानु उहाँको नित्य पूजा गर्नु नृत्य ध्यान गर्नु सात्विक आहार विहार गर्नु किनभने जानु छ प्रभु कहाँ त्यसैको लागि हो मनुष्य भारत यदि खानु पिउनु छोराछोरी हुर्काउनु अनिखेर एउटा गुण बनाउनु घर बनाउनु यदि यति कुरा मात्रै गरेर जानु थियो भनेदेखि त किरा फट्याङ्ग्राहरू तमाम पशुपक्षी छँदै जानु दिन्छ मंत्रे आ मुक्ति को द्वार प्रभु रही पा भगवत प्राप्ति नहीं मनुष्य जीवन को सर्वोपरि लक्ष्य हो रहा प्रभु प्राप्ति विषय वार्तना में भूले तो सकें अम मंदिर में आए हरिकथा सुन भन में बना आरोप लक्षण हो पर गौशाला चुटी बानेश्वरको चौकदेखि नै छुटिन्छ यी पक्कै सत्सङ्गमा हिँड्दैछन् है हेर्नुहोस् है हेर्नु कोही राम नामी ओडेर आएका छन् कोही आफ्ना पूजा उपकरणहरू लिएर आएका छन् सामग्रीहरू लक्षणैले छुटिन्छ यी सत्सङ्ग प्रेमी म सत्सङ्गमा जाँदैछन् त्यसै गरी प्रभुकुल हामीले यहीँदेखि आफ्नो लक्षण बनाउनु पर्यो बाबाजी बतायो हम खाय च्याउकर कि म्याउकर हम खाय भन्नेले तरम पावन प्रति पावन प्रभुकुल हाममा जानु पाउँदा एउटा सानो सानो हाम्रो यहाँका भोज मन्दिरहरूमा जाँदा त कहीँ विवाहको उत्सव छ उत्सव छ तृति भोज छ पार्टी छ अलिक जुद्रे हाम्रै खालका भएर गएका छन् पाल्नुभयो राम्रै भयो एकदमै उद्योग कुनामा हुँदैन उद्यान छैन यता पनि अलि राम्रो पहिरेर रा आएका यसो हेर्दा पनि खाइदा धातु हेरिराखेका छौँ पाल्नु त्यहाँ किन दुई दिनको उसमा त त्यत्रो गरिन्छ भेदभाव यो क्षण भङ्ग दुई दिनको धर्मशाला नित्य होइन सदा रहने होइन तैपनि खेत्रा विभिन्न प्रकारका भेदभावहरू भर्त राम्रा लाद। राम्राका भित्र राम्रा र किनार किनार गरिन्छ कति पावन भगवानको त्यो दिन त्यो पवित्रनाम पवित्रम यो मङ्गला नाम त्यस्तो मानिएको प्रभुको धाममा uh, अहिले गहिरे नचु खैरे सारा चपाएका छन् खाएका छन् मासु मदिरा सब चल्याएको छ तामासाहार बिहारमा जनकल्ला त्यहाँ सागर मिल्ला तेटाफुट हुँदा जाउँ तिनी आउने हो भन्दैन त्यस कारणले प्रभु काम जान त्यो सङ्कल्प लिने मनुष्य जीवन पूर्ण होस् हाम्रो भन्ने हामी मनुष्य जीवनको पुरा लाभ उठाएर परम पुरुषार्थी भनेर जाउँ भन्ने रहर गर्नेहरूले त अहिलेदेखि आफ्नो झारखण्ड बनाउनुपर्छ साधनातिर लाग्नुपर्छ तपस्या साधना प्रभुभक्ति सुन्दर पवित्र जीवन कतैबाट दाल नलागेको जीवन बनाऊ भन्ने त्यस्तो रह किनभने पैसो भयो केही गएको छैन त्यो फेरि भोलि कमाइन हेल्थ इज लस सम इज लस जुन दिन स्वास्थ्य गयो कमजोर भइयो बिमारी भइयो भने केही त गयो किनकि अब सकिने त्यसरी गर्न तर त्यति मात्रै पनि केही खास गएको हुँदैन अलिअलि गएको फेरि निको हुन सकिन्छ तपाईँको परन्तु वेन क्यारेक्टर इज लस्ट एभ्रिथिङ जुन दिन चरित्र जान्छ पवित्रता जान्छ जीवनको हो त्यस दिन चाहिँ सर्वस्व जान्छ त्यो कमालबन्दी हुन्छ त्यो जति नै गुरुयो सभाका बिचमा ठुल्ठुला समारोहहरूमा सबै पछाडिबाट भनिरहेका हुन्छन् जनता जना बोल न बोल गुरुएर तिमीलाई चिनेका छैनौ हामीले के हुन्छ तिमीले बोलेर तिमीले जस्तो जस्तो गर्छौ बोल्छौ भन्छौ हामीलाई थाहा छैन भन्छन् कसैले पत्याउँदैनन् त्यसो हुनाले चारित्रहीनौ नपुनन् तिमीलाई वेद स्वयं प्रभुका बाणी पनि चरित्रहीनलाई पावन बनाउन सक्दैनन् अरे त्यस्तो हुन्छ मानिस आफ्नो आचरण बिग्रेपछि त्यस प्रभुका जान आएको मानव प्रभुलाई प्राप्त गर्न आएको मानवले अहिलेदेखि आफ्नो बाटो त्यही अनुसार सोझ्याउनु आवश्यक छ त्यसैको लागि दीक्षा आवश्यक हुन्छ त्यसैको लागि साधना आवश्यक हुन्छ त्यसैको लागि माला, महाराजा दिन्छन् नाम मन्त्र गीता पाठ भागवत पाठ रायण पाठ आदि गरिन्छ महाराज परिक्षीलाई सुखदेव स्वामी भन्नुहुन्छ अन्तै नारा हेर्नु महाराज हजुरले त यस्तो बन्नु पऱ्यो यस्तो गर्नु पऱ्यो सात दिनको हजुरलाई हजुरको त बहुत लामो अवधि हो महाराज के अरे नाम गरेका सूर्यवंशका प्रकापित आदर्शी हुनुहुन्थ्यो महाज्ञानी महानी पराक्रमी स्वर्गलोक सम्बन्धबाट उहाँलाई निम्त आउँथ्यो जब दानवहरूले चढाई गर्दथे स्वर्गलोकमा आक्रमण गर्दथे स्वर्गलोकको बचाउको लागि आफ्नो युद्ध कुशलता आफ्नो पराक्रमद्वारा दानवहरूमाथि विजय प्राप्त गराइदिनुको देवताहरूलाई देवलोकले विजय प्राप्त गर्यो हर्षले गदगद भएका देवराजेन्द्र अगाडि आएर महाराज खटाङ्ग हजुरको वीरता पराक्रमबाट म प्रभावित छु धेरै वरदानमा मन लाग्छ माग्नुहोस् म दिन्छु भन्नुभयो देवराजेन्द्रले महाराज खटाङ्गले भन्नुभयो देवराज पहिलोमा आफ्नो आयु हेर्छु लामो आयु रहेछ भने वरदान मागौँला यदि आयु नै आफ्नो एकदम क्षेण अवस्थामा पुगिसकेका छ भने ठुलो वरदानमा किन मागौ पहिला म आयु हेर्छु भन्नुभयो महाराज खट्वाङ्गले पछि आयो हेर्दा त एक मुहुर्ती जम्मा अब जम्मा आयो नै मेरो यतिसम्म ठुलो वरदान के मागौँ देवराज यदि हुन्छ भने यिनै दुई घडीको सदुपयोग गरेर म प्रभुलाई पाउन सकु त्यस्तो वरदान बक्छु भनेर देवराजसँग खट महाराजले दे भन्नुभयो देवराज इन्द्रले भने र त्यसपछि महाराजले आएर तिनै दुई घडीको दुई घडीका त्यस अवधिको सदुपयोग गरेर गरे। दार्जिल्य छरिएका संसारी भावना आसक्तिका तन्तु सबलाई समेटेर एकाग्र बनाएर त्यही तन्तुहरूलाई अझ ठुलो लठारो जस्तो बनाएर आफ्ना मनलाई के प्रभुका चरण पूर्ण भगवान् रामले आफ्ना श्रीमुखलाई यो साधन गरेको तत्काल मलाई प्राप्त गर्न मन लाग्छ भने यसो गर्नुभयो ुतारा जमिज बन्धु श्रुत